नमस्कार पाँचसँगै विश्वभरि के शासन रहनु भएको दिउँसो एक बजेको समितिले समानुपातिक सभासदको सूची बुझाउन सात दिन म्याथ गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ आज बिहान कंग्रेस सभापति सुशील कोइरालाको निवासमा जगमा बसेको राजनैतिक समितिको बैठकको निर्णय अनुसार निर्वाचन आयोग पुगेर समितिले थप सात दिनको समय दिन आग्रह गरेको हो दलहरूबीच विभाजित विषयमा सहमति जुट्न नसकिरहेका बेला समितिका प्रतिनिधि निर्वाचन आयोग पुगेर समानुपातिक सभासदको सूची बुझाउने समय सकिन दुई दिन बाँकी छँदै थप सात दिनको समय उपलब्ध गराउन आग्रह गरेका हुन् दलहरूबीच रहेका विवादित विषयमा राजनैतिक सहमतिमा छलफल भइरहेकाले सहमति जुट्न अझै केही दिन लाग्ने भएकाले समानुपातिक सभासदको सूची बुझाउनका लागि समय अभाव भएकाले थप सात दिनको समय दिन निर्वाचन आयोगलाई आग्रह गरेको कङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो प्रमुख निर्वाचन आयुक्त लीलकण्ठ प्रेदीले समानुपातिक सभासदको सूची बुझाउने म्याद यो अन्तिम हुने बताउनुभयो नेकपा माओवादीले सड़क आन्दोलनमा जाने निर्णय सहयोगका दबावका कार्यक्रम आज सार्वजनिक गर्दैछ उसले पार्टीले अब लिने नीति र राजनैतिक निकासको बाटो पनि बाहिर ल्याउनेछ एक साता लामो केन्द्रीय समिति बैठकले गरेकोमा निर्णय दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने माओवादीले जनाएको छ उनान्त गते गरेको निर्णय अनुसार संविधान सभा विघटन अधिकार सम्पन्न उच्च तथा सर्वपक्षीय राजनैतिक सभा संविधान सभा विघटनसँगै राष्ट्रिय समिति सरकार गठनका लागि सडक आन्दोलनमा जानेछन् निर्वाचन बहिष्कारपछि बसेको केन्द्रीय समिति बैठकले दोस्रो संविधान सभाको औचित्य नरहेको निष्कर्ष निकाल्दै सड़क आन्दोलनकै बलमा जनपक्ष संविधान बनाउन जोड़ दिने नीति तय गरेको छ रौतहटको लक्ष्मीन्या गाविस दुई हप्तादेखि आतंक मच्चाएको जंगली हात्तीलाई प्राविधिक टोलीले बेहोश पानी सुई ड्याटिङ लगाएका छन् बिहान तीन बजेतिर देखिएको हात्तीलाई टोलीले सावधानीपूर्वक ड्याटिङ प्रहार गरेको थियो चालिस मिटर टाढाबाट बन्दुकमा राखेर रा प्रहार गरिने सुई लागेपछि भागेको हात्ती अझै नमेटिएको रौतहटको जिल्ला वन कार्यालयले सुनाएको छ बेहोश नभई हात्ती ओखु हुँदै जंगलतिर भागेपछि वनरक्षक टोलीले छ गरेको चार विभाजितु टोलीले आज बिहानहार गरेको थियो आज बिहानौ बजेदेखि स्थानीय बासिन्दा नेपाल प्रहरी र सशस्त्र प्रहरी वन कर्मचारी तथा वन रक्षक टोली र निकुञ्जबाट आएका सात सनाको प्राविधिक टोलीले अहिले हात्तीको खोजी गरिरहेको बुटुका बासिन्दा जीवना शिवाकोटीले बता चितौनमा यसपटक धान उत्पादनमा वृद्धि भएको छ धान खेती लगाएको क्षेत्रफल घटे पनि उत्पादनमा भने वृद्धि भएको जिल्ला कृषि विकासकाले चितवनले सुनाएको छ उत्पादक बढेकाले लगाएको क्षेत्र घटे पनि उत्पादन भने बढेको कार्य का बाली विकास अधि राचन ढकालले जानकारी दिनुभयो यो वर्ष चितवनमा कुल उनातिस हजार पाँच सय पचहत्तर हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो जसमा कुल एक लाख तिन मेट्रिक टन धान उत्पादन भएको कृषि विकासकाले चितवनका प्राविधिक सहायक नोतनाथ लाम्सले जानकारी दिनुभयो सिरियाको युद्ध प्रभावित उत्तर नगर एलोपको विद्रोही नियन्त्रित क्षेत्रमा सरकारी सेनाले गरेको हवाई आक्रमणमा पन्ध्र जनाको मृत्यु भएको छ जसमा आठ बालबालिका परेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले सुनाएको छ बेलायतमा केन्द्रित कार्यालय रहेको अब्जर्भेटरीले डोमास्कसको उत्तर भागस्थित आन्ध्रमा विद्रोहीले बुधबार आक्रमण गरेपछि अठाइस जनाको मृत्यु भएको पनि उल्लेख गरेको छ र ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटमा छनट हुन सफल नेपाली टोलीला सरकारले आज सम्मान गर्दैछ सरकारले यसअघि नै घोषणा गरिसकेको खेलाड़ीलाई जनै दस लाख र प्रशिक्षकलाई पाँच लाख रुपियाँ प्रदान गर्न लागेको हो दिउँसो बजे प्रधानमन्त्री कार्यालयमा हुने समारोहमा मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मेले नगद पुरस्कार प्रदान गर्ने नेपाल क्रिकेट संज्ञानले सुनाएको छ यस्तै राष्ट्रिय क्रिकेट टोलीका खेलाड़ीलाई सेन्चुरी कमर्सियल ब्याङ्कले पनि जनै एघार हजार रुपियाँ सहित सम्मान गर्दै सिद्धार्थ बेङले पनि खेलाडीलाई सम्मान गर्दैछ न्यूजील्याण्डमा हुने एक दिवसीय विश्वकप सनटको तयारी स्वरूप अभ्यास खेल खेल्नका ला लागि नेपाली टोली भोलि श्रीलंका नमस्कार